क्रोति सम्पको आजको श्रृङ्खलामा पनि हामी कमल प्रसाद गेवालीको पुस्तक कर्म लिएर आएको छौ उहाँको आत्मकथा समेटिएको पुस्तक कर्ममा हामीले तीन भागसम्म उहाँको बिहा भएको प्रसंगसम्म सुनेका थियौं अब चौथो श्रृङ्खलामा के हुन्छ त सुनौ पृष्ठ बैसठीबाट हमारे चारजना को परिवार तीनपटी छर थी माल्पा बस्थे श्रीमती मैत थीं थी बुब आमाझ गांव के घर राल्पा केवल भावना ने मोड़े साता को एक दुई दिन मर आने मेसो पर्थ्य मैं बीकम पर्ष को परीक्षा सकते थे ट्यूशन पढ़ा वाक्क लगे थी कई समय पढ़ा छोड़कर घर फर्कें आम बिरामी सकिनसक बुब ने ना सार्वक मएपी आमाला बिस्तारे संचो होते गए तर बुब एक्कासी बिरामी हो लगातार तीन दिनसम को ज्वरो ने थलि भो बुब को उपचार का कर दौड़धूप करें गांव में संभव होने उपचार का प्रक्रिया पूरा भाई तर कु औषधि ने छोएन ज्वरो बढ़ कसरी उपचार करने कह लाने मैं सोचने सक लगातार तीन दिनसम ज्वरो घटेन तई घटी हाल किर सीटामल खाना दिए सीटामल खाए पी कम भो मा एक दिन बिस्तार ही ढलते थे पश्चिम मृदुंगी को डांडा में पैंला घाम देखा थे सांज को पांच बजे पैंसी तातो एक गिलास दुध लगेर दिएँ बुबाले त्यहीँ राखा भन्नुभयो केही बेरपछि बुबाले निरन्तर खोकेको आवाज आयो आमा बुबा सुतेको ठाउँमा जानुभएछ उहाँले दुध खानुभएको रहेनछ उहाँलाई एककासी चापेछ चा। आमा चिच्याउनु म दौडँदै गएर बोकेर पिँढीमा ल्याएँ बुबाको बोली बन्द भइसकेको थियो आँखाका ज्योति मधुरा थिए ओरपरबाट अध्यारोले छोप्दै थियो वारीपारीका डाँडाहरू नदेखिने भइसकेका थिए बुबा परलोकमा सर्दै हुनुहुन्थ्यो आँसुले भिजेका आँखाले आमा र मलाई पुलुक्क हेर्नुभयो सायद त्यो उहाँको अन्तिम हेराइ थियो मान्छे लोकबाट बिदा हुँदा आफन्तको सुखद भविष्यको कामना गर्छन् म जाने बेला भयो राम्रोसँग जीविका चलाउनु बुबाले यस्तै भने चाहिँ लाग्यो बिस्तारै आँखाका ज्योति निभे टाउकामा पहाड बज्रिय चाहिँ भयो आधारको मियो गर्ल्याम्मा ढल्यो पनि उठाउन सकिएन छरछिमेकी सबै जम्मा भए जम्मा भएकाले बोकेर तुलसीको मठमा सारे मुख छोपेर आमा सुक्ख सुक्खाख गर्न थाल्नुभयो मेरो आँखा भरिए मैले पटक मर्दै गरेको मान्छे देखे अनि मरिसकेको मान्छे जन्मिँदै मृत्युको टिकट काटेर आउँछ ढिलो चाँडो यो लोक छोड्नै पर्छ मान्छेले यो सचेता जान्दा जान्दै आफन्तको मरणमा सबै कुरा बिर्सिँदो राएछ उज्यालो घर अँध्यारोले ढाक्यो अन्धारिँदो रातमा अझ भयानक अँध्यारोको उप्टियो शोकको कोलाहल व्यक्त भयो राति राख्न नहुने मान्यताअनुसार रातमै शब उठाउने तर्खर भयो म बुबाको मृत्यु नभएको कल्पना गर्दै थिएँ सिटामल खान दिएर बुबा बित्नुभयो मलाई यही पचोतले पोल्न थाल्यो सिटामल नदिएको भए वा श्रीमतीले घर सम्हालिदिएको भए उहाँका दिन लम्बिन थिए कि रात बाख्रिँदै थियो रातको निष्पट्ट अँधारोलाई चिर्दै आँगनमा जोरसङ्खा बजे केही बेर निरन्तर आँगनमा शोक धुन बजाइयो सेतो कपडा उडाएर सोकधुन बजाउँदै सब निकालियो मान्छेले जगतबाट वैर्गमनलाई त्यसै गरी सहनु पर्दो रहेछ चा। जसरी आगमनलाई स्वीकारेको हुन्छ यही ठानेर बुबाको मृत्यु साए भुकबुके उज्यालोमा मात्र मलामीहरू फर्के म सेतो कपडा बेरेर मलामीको अघिअघि आएको थिएँ भद्र भलात्मीले काजक्रिया गर्न श्रीमतीलाई बोलाउन भने म उनलाई ल्याउने पक्षमा थिएन दुःखमा साथ नदिन मेरो श्रीमती हुन सक्दिनँ मैले यही भनिरहेको थिएँ उनलाई मेरो खाँचो नै थिएन भने मैले पछ्याउनु बेकार थियो मैले भने आफै आउँछु भन्ने आवास लिन जानु पर्दैन ल्याउने र नल्याउने बिच ठूलै चर्काचर्की भयो नल्याउनुभन्दा गाउँले छरछिमेकीले हामी आमा छोरालाई गाली गरे मैले त्यो दुःखको दिनमा रामायणको एउटा कथा सम्झेँ राजा दशरथ माइली रानी कैकैले छोरा भरतलाई राज्य र रामलाई वनवास पठाउन भनेकी थिइन् उनलाई राजाले धेरै सम्झाए जिद्दीका अघि केही नलागेर रा, दशरथले रामलाई वनवास र रा, भरतलाई राज्य विषयको फैसला गरेका थिए कठोर पीड़ा खप्न नसकेर रा, राजाले भनेका थिए मेरो अन्तिम संस्कारमा कै कहीलाई नल्याउनु यही अडानमा थिए तैपनि हामी युगोदेखिको सामाजिक परम्पराको उल्टो गतिमा जान सकेनौँ छिम्बेकीले हामीलाई संस्कार विरोधीसम्मको आरोप लगाए जे जस्तो भए पनि श्रीमतीलाई बोलाइयो घरमा तेही दिन निकै झगडा भयो दिदीहरूले पाँच दिनसम्म ठाडो आसौस बार्नुभयो आमा श्रीमती र मैले छुट्टा छुट्टै तेह्रौँ दिनसम्मको काम सक्यौँ श्रीमतीका माइती बाटा थिए गाउँलेसँग मिलेर हामीलाई नचाहिने आरोप लगाए उनले मेरो खेदो खन्न छोडिदनन् माइती पक्षीले अर्की बिहे गरेको छ भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष उज्जुरी गरेछन् बुबाको तेह्रौँ दिनको काम सक्ना पुलिसले मलाई समातेर थुन्यो म कुनै राजनीतिक पार्टीको छापामार थिइनँ न थिएँ कसैका छोरी बुहारी बलात्कार गर्ने यौन पिपासु म कसैका घरमा डाकामारी डाकू पनि थिइनँ एउटा अबोध टुरो हो जसको भोलिदेखि ओति नै छानो भत्किएको थियो एउटी आइमाईको बाघपटुतामा फँसेर पुलिसले जेल हाल्यो मसँग प्रतिवाद गर्ने सामर्थ्य थिएन मेरो आफन्त भन्नु पनि कोही थिएनन् गाउँलेहरूले शक्तिको ताण्डव देखाएर निर्धाको टाउको माथि असल कहलीका गोकर्णराज शास्त्रीले समेत मलाई दुर्व्यवहार गरे बलेको आगो ताप्ने सामाजिक संस्कारले म जस्ताको शिर उठ्नै दिएन दुःखमा मान्छेहरू तिमीलाई खोज्छन् दुःखमा वास्ता गर्दैनन् उनीहरू तिम्रा सबै सुख चाहन्छन् तर दुःख तिमीलाई नै छोड्छन् खुसी हौ तिम्रा हजार साथी हुन्छन् दुखी हौ तिम्रा कोही हुँदैनन् सुखको वायन सबैले स्वीकार्छन् दुःखको घुटको तिमी आफै पिउनुपर्छ इला हुइल र दुःख हामी आमा छोराले नै पियौ मैले माननीय भइसकेका सामाजिक कार्यकर्ताले त न्याय र अन्याय देख्लान् अन्यायमा परेकालाई न्याय दिइरहलान् भन्ने सोचेको थिएँ तर उनी त आँखा देख्ने रहेछन् बोकडको व्यवहार देखेपछि राजनीति साँच्चै बेस्याको खेल जस्तो लाग्यो मलाई मेरो धज्य उडाउन कसैले बाँकी राखेनन् मैले मेरै दोलो काटेर गाउँमा नाटक समेत मञ्चन गरिएछ आमा भन्नुहुन्थ्यो सहनुपर्छ बाबु सहन सके कहन पाइन्छ कहन सक्छु या सक्दिनँ अलग कुरा थियो सहनुभन्दा मैले गर्न सक्ने केही थिएन आफ्नै प्रयासले जेलबाट छुटे घरमा आमा छोरा एकलो घर र गोठका दुई चार चौपाया मात्र थियौँ एक्लो घर र आमालाई छोडेर म फेरि पालपै फर्केँ बाटोभरि मन धागो छोडेको चङ्गा जै निरबतामा उडिरह्यो बुढापाकाहरू भन्थे टुराको दिन फर्किन्छ दिन फर्क्यौँ या नफर्क्यौन् मैले सङ्घर्ष गर्नु नै थियो मनसुनले ओसारेको झरीपछि किसानहरू बर्के खेतीपातीमा जोड्छन् म भावनाको मनसुन बट्लेर कर्मको मेलो सम्याउनुतिर लागे पढाइ ठुङ्ग्याएर बाँच्ने आधार खोज्नु थियो म हरेक शनिबार घर जान्थेँ र आइतबार पाल्पा फर्किन्थेँ बच्चेको समय ट्युसन पढाउन खर्च हुन्थ्यो दिन उदाउनु र अस्ताउनु यतिमै सीमित थियो पाल्पा बसाएको पूर्वार्थ रमाइलै भए पनि उत्तरार्ध सोचे जस्तो भएन उत्तरार्ध काटेको नभेटिने खत जस्तै भन्यो बैँसमा स्याल पनि गले हुन्छ यसको अर्थ बैंस सुन्दर हुन्छ भन्ने हो मान्छे आफैले आफैलाई सिँगार्ने राम्रो बनाउने भनेकै बैंसमा रहेछ मेरा पनि बैँसालो पखेटा पलाए आफूलाई चिटिक्क पार्थे लुकी ऐना हेर्थेँ म सबैभन्दा राम्रो हुन पाएँ भन्ने हुन्थ्यो कसैले मन पराइदिएँ यस्तै भावना मनमा लडिबुडी खेल्थेँ यो उमेरमा एक सूर्य भएर विपरीत लिङ्गीप्रति आकर्षित हुँदासम्मै चेत खोल्दो रहेनछ प्रेम गर्छु भनेर पनि त हुँदो रहेछ म बैंसमा आकारहीन भावनासँगै भरालिएछु बैँसको फुल खेल्ने यामतिर थाहै नपाई प्रेमको बगैँचाभित्र पसेछु प्रकृतिको सुन्दरता बैंसमा जति मोहक लाग्छ उमेर चढेपछि बिरलै लाग्ने गर्छ उमेर र प्रकृतिको संयोजनमा बैंश अझ भरिरहँदो रहेछ पाल्पामा मेरा रहरलाग्दा दिनहरू यसरी नै उदाएर अस्ता मैले आयकम दोस्रो वर्षदेखि ट्युसन पढाउन थालेको थिएँ ट्युसनले नै मेरो खर्च ढालेको थियो मैले क्याम्पसमा छुट्टी भएपछि ट्युसन पढाउँथेँ मेरो ट्युसन पढाउने कला र मिनेत बानी एउटी युवतीलाई मन परेको रहेछ हामी सहपाठी थियौँ म उनको हेराइमा कैद भएको छु भन्ने कहिल्यै सोचिनँ प्रकृतिमा निहित वस्तुलाई राम्रो र रा नराम्रो भन्ने अधिकार सबैलाई हुन्छ आकर्षण र विकर्षण मान्छेको नैसर्गिक अधिकार पनि हो तर यो दर्शन मेरो व्यवहारमा कहिले लागू भएन धेरैपछि उनले मलाई मन पराउँछिन् भन्ने थाहा भयो मैले सामाजिक परम्पराको काँडेबार नागेर उनलाई मनको कुरा भन्ने हिम्मतै गरिन म कक्षा कोठाको हाँसो बटुलेर फुटपाथमा कल्पिन्थेँ अर्थनग्न भएर रत्नपाकको टुँडी खेलमा बस्ने आजको जस्तो जमाना थिएन मनको खुल्दुली मेट्न बारीका कानलाई कुनै अग्लो पहाडको ओजेल पर्नु आपसमा बोल्ने र भेट्ने साहस दुवैमा थिएन दिनचर्या यसरी नै बितिरहे समयले छलाङ मारिरह्यो मन बाँधेर राख्न साह्रै गाह्रो हुँदो रहेछ भावनाले उन्मुक्ति नपाउँदा त्यो भित्रभित्रै भकबकी पाक्दो रहेछ कति रात अनिदै हुन्थे उनको मुस्कान रातमा लुका मारि खेल्थ्यो फुल फुल्नु र भमारा डुल्नु स्वाभाविक नै थियो यसलाई अशोभनीय सोच्ने हो भने त्यो सोच्नेको अधिकार मात्र हो एक दिन उनले मेरो नाममा प्रेमपत्र लेखिछन् उनले उनकै असावधानीले त्यो क्याम्पसमा कसरी भेटेछ हावाको झोक्का चाहिँ क्षणभरमै क्याम्पसभरि फैलियो सूचना पार्टीमा समेत टाँसिएछ निहालेर हेरेँ अक्षर उनकै थियो अध्यापकहरूले पनि उनकै अक्षर प्रमाणित गरे आँधी बनेर त्यो कक्षाका चोटाचोटामा समेत फनफलियो नाटकको ढटुवारेलाई जहीँ विद्यार्थीहरूले मेरो अनुहार हेर्न थाले म संयौँ विद्यार्थीको घेराबन्दीमा परे मनको कुरो मनभित्र रौन्जेल आफ्नो हुँदो रहेछ सतहमा आइसकेपछि आफ्नो त हराउँदो रहेछ हाम्रो सम्बन्ध पनि साझा भयो त्यसमा आफ्नो पनि रहेन श्रीनगरतिर बयाली खेल्ने हावाले उडाएर अन्ततिर पुर्याइदियो मेरो प्रशंसा गर्नेहरूले मलाई आँखा थर्न अध्यापकहरूले मलाई गलत बाटो हिँडेको आरोप लगाए हितैशी र शुभचिन्तकहरूले टाढाको साइन जोड्न थाले मेरा आफ्नाहरू बिस्तारै आँखा अघिबाट टाढिँदै गए म उनीहरूलाई आफ्नो बनाउनुतिर पनि लागििन सत्य आत्मसात गर्न नसक्नेप्रति मेरो कुनै गुनासै रहेन मलाई कसैको विचारलाई गलत भन्ने अधिकार थिएन मैले गल्ती गरेछु भन्ने सोच पनि भएन उमेर युवा युवतीले एकअर्कालाई मन गलत थिएन तर समाजका अति जघन्य अपराध गरेको ठहरइयो दिनह निन्दा र आलोचनाका रमाइला किस्सा बन्न थालेँ म रोचक किस्साको स्वादिलो पात्र भने क्याम्पस चिया पसल र मान्छेको भिडमा चटके भनेर रा नाचिएँ राजनीतिको खोल उडेर रा मेरो चरित्र हत्या गर्नेसम्मको काम भयो तर मैले ती दुच्छरप्रति कहिले प्रतिवाद गरिनँ मान्छेको भिडमा हुने चर्चाले चर, चर मेरो सफलतामा काँडेबार लगाउने प्रयास गर्यो मान्छेको दुर्व्यवहार र शब्दका सुम्लाले मेरो हृदयभरि निलडाम थिए भने अनुहारमा लान्छनाका दाग म साउन झै एउटा घनघोर अन्याय खनियो बेचैनी र निराशको कुहिरोले मेरो भविष्य मधुरो हुँदै गए झैँ लाग्यो बिपी कोरालाले भनेका छन् मान्छेले असह्य वेदना सहनै पर्दैन जब वेदना चरमोत्कर्षमा पुग्छ कि ऊ अचेत हुन्छ कि त समाधान निस्कन्छ मैले समाधानको बाटो खोज्नु थियो समाजले बहिष्कार त गर्यो तर आत्मीयता टुक्र्याउन सकेन क्याम्पसको लाइब्रेरी श्रीनगरको डाँडो टुढी र मखनटोल हाम्रो आफ्नै थियो हामी यिनै वस्तुस्थितिमा भविष्य पढाइको योजना बनाउँथ्यौँ र अर्थपूर्ण भविष्यको खाका कोड्यौँ हिमशिखरको उचाइ हरेक कोणबाट हेर्न र नाप्न मिल्छ वास्तविक प्रेमको अर्थ पनि त्यही हो सकारात्मक आँखाले हेर्न सके प्रेम प्रेम नै रहन्छ अन्यथा अरुका अघि त्यो सम्बन्ध झुसिलो डकार भन्छ यही भावना दुर्गालाल श्रेष्ठले कुँदेका शब्द आनी छोइङडोलमाले गाएको गीतमा गुन्जिएको छ फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार प्रेमलाई फुलको उपमा माने फुलै हुन्छ काँडाको उपमा माने काँडै हाम्रो प्रेम कसैको अघि झुसिलो डकार थियो त कतिको आँखामा फुलसरी म पुछको खास्टोमा इतरी नै जाडो चाहिँ प्रेमको नाममा कहिल्यै बरालिँ घर आँगन र माझ गाउँको टोलमा भने हाम्रो सम्बन्ध अश्लील प्रेमका रूपमा फैलिएछ गुण र दोष कमाउने मान्छे हो मान्छेले नै समय प्रवाहमा पर्वतीय लेख र बेसीको उकालो ओह्रालो बिहोर्नुपर्छ नत्र जीवन बाँचेको स्वाद पनि हुँदैन समाजमा हाम्रो प्रेमको अल्लाले सीमा लाग्यो मैले बदनाम प्रेम प्रकरणलाई बिहेमा बदल्ने सोच बनाएँ बिहे गर्ने दुवैको सहमति भयो जीवन समझदारीको चौतारी हो यो चौतारीमा सम्झौता गर्न सके दाम्पत्य जीवनको रथ सजिलै कुट्छ बुबा आमाको स्वीकृतिको जोरजाम गर्दै थिएँ समयको बज्र मान्छेको बुताभन्दा बाहिरको कुरा हो अकस्मात बुबाको मृत्यु भयो मेरो योजना सिसा चाहिँ फुटेर टुक्रा टुक्रा भए म एक वर्ष दुखामा परे ऋतु फेरिएपछि रूपमा नयाँ पालुवा पलाउँछन् बोक्राहरू फेरिन्छन् मौसमले नै काँचोली फेर्छ यस्तै भयो अर्को वर्ष उनमा चाहनाको नयाँ पालुवा फलाएछन् समय मेरा लागि भनेर कुरेन उनले अर्कैसँग बिहे गरिन्छन् पहाड़ को घाटी हाम फा छो एकप खंगारि मैं, एक मैं सपना में प्रीति लाए विवरना प्रतिकूल भो जीवन में चोटमा चोट थपिद गयी अर्क चोट थपिएिग्री मैं इसमें चित्त बुझाएं छुटे को रेल को डब्बा झं मेरे दिनसम टोलाएर ही बसें म क्याम्पसको सेरो फेरो मखन टोल र टुडी खेलमा रमितिहरूको ढटुवारै बनेको थिएँ यी तिरस्कार पचाएर नयाँ उचाइ बनाउने आकाङ्क्षा थियो त्यो फगत कल्पना मात्र भयो मैले मा हुरहुरी बैंसमा प्रेमको गहिराई नाप्न सकिन ना छु सम्झेर थकथकी थक लाग्यो म त उनको वैकल्पिक प्रेमी रहेछु पल्टन सर्दै पछि लाउरीहरूका प्रेमिका फेरिँदै जान्छन् पुरानो बिर्सेर नयाँ स्वादमा रमाउन थाल्छन् उनीहरू मैले पनि उनीबाट लाउरी प्रेम पाएछु लोकल ठर्रामा मातेर देउसी नयाँ सडकलाई सराप्ने कवि हरिभक्त कटुवाले ती बेला सम्झनामा आए यो जिन्दगी खै के जिन्दगी नारीको हातमा चढ्दा चढ्दै व्वाट्ट फुट्न सक्ने चुरा जस्तो जिन्दगी बाटोमा हिँड्दा हिँड्दै च्वाट चुड्न सक्ने चप्पलको चुना जस्तो जिन्दगी यो जिन्दगी खै के जिन्दगी कटुवाका कविता जस्तै बेकार लाग्यो जिन्दगी तैपनि मैले पाल्पा बिर्सन सकिनँ पाल्पा बजार क्याम्पसको सेरोफेरो र टोडी खेलतिर प्रेमका मधुरा डोब अझै छन् झै लाग्छ मैले लाउरे प्रेम बिर्सिने चेष्टा गर्दै थिएँ दाम्पत्य जीवनको आधार मेटिँदै गए पनि मलाई श्रीमतीको डसाइले रकेट्न छोडेको थिएन बिहे त मेरा लागि अभिसाप बनेको थियो जोगिँदै छेलिँदै र बस्दै हिँड्नु मेरो बाध्यता थियो मलाई उनका मान्छेले जहाँ जति बेला जे पनि गर्न सक्ने अवस्था थियो कुन समयमा लासमै बेपत्ता हुन्छ भन्नेसम्मको त्रास थियो मैले ट्युसन पढाउन छोडेर पाल्पा आवासीय माध्यमिक विद्यालयमा पढाउन थालेको थिएँ मलाई यहाँ जागेर खोजिदिने उदय सर जीवनमा बिर्सिनै नसकिने पात्र हुनुहुन्छ वहां को सहयोग मेरा लगी प्राणवायु नी सहयोग ने पाल्पा में मैला विरोधावास जिंदगी बांच हरिभक्त कटवाल होना जोगा पाल् को पचिल्ल बसाईला मैं स्कूलक आमदानी ने ताने थे माल्पा में एमबीएस पढ़ते थे घर में आमा चीसो तातो बना दौ थे मुट्टी होना साथ घर पुग्ते एक दु दिन बसर फर्किन् समयको चक्र यसरी नै घुमिरहेको थियो मेरो फेरि दोस्रो बिहेको कुरा चल्यो मैले केही सोच्न सकिरहेको थिएन बिह गरौँ पहिले श्रीमतीबाट तनाव झेलिरहेको थिएँ नगरौँ घरमा आमालाई बेसार बनाएर छोड्नु परेको थियो म पारिवारिक बोझबाट फुत्केर स्वतन्त्र हुन खोजे पनि सम्भव भएन मान्छेले सोचेअनुसारको जिन्दगी भोग्नु पाउँदो रहेनछ उसले समय र परिबन्धको अघि घुँडा टेक्नै पर्दो रहेछ म समयले जता लगाऱ्यो त्यति लगारिएँ स्वर्गीय अरूणा यो कालजयी गीत जस्तै सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन जस्तो भोग्यो त्यस्तै हुन्छ जीवन म पीडै पीडाको दोसादमा रुमलिरहेको थिएँ यद्यपि मान्छेभित्रका पीडा आँसोमा बगाउन आउँदो रहेनछ मनमा पालेर मट्टी तेल जस्तै ज्वलनशील पदार्थ बनाएर ज्योति बाल्ने प्रयास गर्नुपर्दो रहेछ मैले मनका पीडा मनमै लुकाएँ र आमाको सहाराका लागि दोस्रो बिह गर्न मन्जुर भएँ हाडथोक कान्छी दिदीले बिहेको कुरा चलाउनु भएको रहेछ उहाँले अर्थ्याउनु भएको थियो तिमीलाई हेर्न स्कुलमा केटीका मान्छे आउँछन् अलि राम्रो व्यवहार गर्नु कहाँको को व्यक्ति आउँछ मलाई थाहा थिएन एक दिन एउटी ज्यादै काली केटी र अदवैँसी मान्छे स्कुलमा आए केटीको अनुहार हाँडीको मोसो दले जस्तो थियो एक्कासी यस्तै केटी देख्दा म तर्सेँ दिदीले कस्ती केटीसँग मेरो घर बसाइदिन खोज्नु भनेर दिक्क लाग्यो मलाई दिदीप्रति रिस पनि उठ्यो तर उनीहरू त प्रिन्सिपललाई भेट्न आएका झुक्किएर म समक्ष आएछन् मलाई एउटी समझदार र योग्य नारी भइदियो हुन्थ्यो भन्ने लागेको थियो मलाई अब श्रीमतीको होइन जीवनसाथीको खाँचो थियो जसले मेरो विगत बुझेर मलाई अप्नाओस् ऊ घर र आमाको असल साथी होस् दुई हजार साल फागुन सत्ताइस गति दिदीको घरमा केटीका बुबा र दाईसँग भेट भयो केटीका दाई मेरा विद्यार्थी हुनुहुँदो रहेछ मेरा मेरो विगतका सबै कुरा भए विगत जे जस्तो भए पनि उहाँहरू बिए गर्न मन्जुर हुनुभयो मलाई केटीसँग सबै कुरा भन्न मन लागेको थियो अट्ठाइस गते बिहान एघार बजे म दिदीका ससुरा केटी हेर्न लगुवा गयौँ मैले केटीसँग केटीका बुबासँग भने मेरो कुनै नोकरी छैन बुबा पाल्पामा ट्युसन पढाउँछु यो कुरा यहाँको छोरालाई पनि थाहा छ मेरो ठाडो कुरा सुनेर बुढा ट्वाललाई पर्नुभयो उहाँले भन्नुभयो उच्च ठिकै छ अब चैतमा भएन वैशाखमा गरौँला नि त मैले भने बैशाखमा ढिला हुन्छ आज फागुन अन्तिम भइसक्यो हुन्छ भने आजै निर्णय गर्नु राम्रो हुन्थ्यो मैले तात्तातै कुरा गर्दा उहाँले अप्ठ्यारो महसुस गर्नुभयो छोरी दिनह जसो कुरो कसरी हतारमा निर्णय गर्नु भनेर उहाँले एकछिन घोरिएर बिह गर्ने स्वीकृति दिनुभयो मसँग बिहे गर्ने केटीसँग चिना पर्ची भयो उनको नाम गौरी रहेछ सरस्वती हेर्दा उनमा कुनै आकर्षण थिएन तर जीवनलाई हाँक्ने दृढ विश्वास थियो मलाई गौरीसँग कुनै कुरा लुकाउन मन लागेन भविष्यका अप्ठ्यारा बारेमा समेत सचेत गराएँ तिमीलाई थाहै होला मैले जेठीबाट दुःख पाइरहेको छु उनीहरूले पछिसम्म दुःख दिन सक्छन् मसँग बिहे गरेर खुसी हुन्थ्यो त गौरी केही बोलिनन् यो उनको मौन स्वकृति जस्तै लाग्यो हामी बेरुका जन्ती लिएर आउँछौँ भनेर जीवन आफ्नो पेवा भन्ने रहेछ फारू गरेर बाँच्न सकिने जीवनका धेरै भाग त परिवार र आफन्तकै लागि बाँच्नुपर्ने रहेछ जीवनलाई यथार्थसँग दाज्ने गजलकार ज्ञानवाकर पौडेलका गजलका ईश्वरहरू मेरै लागि सिर्जना गरिएका हुन्झै लाग्यो मलाई निभेको आगो ताप्छ कसले खोटो सिक्का राख्छ कसले नियास्रो नलागे आफ्नो जिन्दगी अर्काकी छोरी ताक्छ कसले सामान्य किनमेल गर्दा साँझ छिप्पिसकेको थियो जन्तीका लागि बोलाइएका व्यक्तिहरू जम्मा हुन अवेला भयो राति दस बजे मात्र सबै जम्मा भए केटीका घरमा केटाले धोका दियो भन्दै छटपटिएका छन् जन्ती राति एघार बजे मात्र केटीको घरमा पुग्यो उज्यालो हुँदा बिहे सकिसकेको थियो गौरीलाई हाडथोक दिदीको घरमै भित्र आएँ ममा गरेको उमङ्ग थिएन मधुरात्रिप्रति कुनै अनुराग पनि थिएन बिहे लगत्तै मैले गौरीलाई चैत पार्न मामा घर जान भने गौरी चैत बारेर फर्केको भोलिपल्ट हामी सिनेमा हेर्न गएका थियौँ यही हाम्रो मधुरात्री थियो बिहे गरेको र गौरी पाल्पा आएको थाहा पाएर जेठी पाल्पै पा आइन् वैशाखतिरका बाफीलाई दिन जनता थिए उनी अब म फर्केर जान्न भन्दै धर्ना कस्न थालिन् यो समयमा गौरीको मन कस्तो भयो होला मैले कल्पनासम्म गर्न सकिनँ दुईटी महिला रामायणका सीता र सुपर्णखाका रूपमा प्रकट भएका थिए गौरीको मनमा आवेग र ग्लानी त थियो तर यसको प्रतिक्रिया उनले कहिले सतहमा लिएनन् म समस्याको समाधान खोज्दै छटफटिन थाले समाजमा एउटा भनाइ छ आइमाईका लागि सौता असह्य हुन्छ आइमाईले आफ्नो सौताको त मूर्ति नै भए पनि फोर्छन् मलाई यो भनाई मिथ्या लागेन एउटा कोठामा दुईटी विपरीत ध्रुवतिर फर्किन थाले कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएमएजी ट्युन्स र बिर्ता एफएम धरान को विजयपुर एफएम भोजपुर को रेडियो चमलंगमा एफएम सिंधुली को रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सरलाही को रेडियो एकता और ढुकडुकी एफएम रौताट को एफएम रामेप रेडियो तीनलाल खोटांग हलेसी एफएम दोलखा जीरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुर को हेट्रोडा एफएम र प्रतिध्वनी एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितौन में चुनी रहसैगरी फलेवास को रेडियो पर्वत रूकूम रेडियो सीस्ने पाल्पा श्रीनगर एफएम पोखरा को रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही बागलूंग रेडियो शार्थी एफएम रल्कोट एफएम में श्रुति सम्पेक्ष रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवल को तिनाओ एफएम रुटवल एफएम गुलमी को रेडियो रेसुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्याण को रेडियो राप्ती जाजरकोट रेडियो हम्रो पाइला दैलेख को एफएम कैलाली टीकापुर रोलरिया का फूलवारी एफएम र कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खे रेडियो भेरी जुम्ला रेडियो कर्णाली हुमला को रेडियो कैलाश सुर्खेत को बुलबुले एफएम रालीकोट को रेडियो नया कर्णाली अक्सा श्रुति संवेग प्रसारण भर श्रुति संवेग में हमी आज कमल प्रसाद गेवाली को आत्मकथ कर्म को वाचन सुनी रहा अब इसको बाकी अंश वाचन सुनौ एउटा कोठामा दुईटी विपरीत ध्रुवतिर फर्किन थाले मेरो हालत दुई जोइको पैँ कुना पसिरोई जस्तै भयो म भयभीत थिएँ सौदाका बारेमा कथिएको यो लोककथाको पात्र हुन्छु भन्ने कुनै गाउँमा एक अद्वैचका दुईटा श्रीमती रहेछन् उसलाई सधैँ सुत्ने बेला कोट्टामा तेल घस्नु बुढोले तेल घस्न दाहिने खुट्टो जेठीलाई र देव्री कान्छीलाई जिम्मा लगाएको थियो एकदिन सुत्ने बेलामा बुढीहरू आफ्ना आफ्ना जिम्माका खुट्टामा तेल घसिरहेका थिए बुढा आनन्द मानेर निधाए निधाउँदा दाने खुट्टाले देव्रेलाई च्याप्यो कान्छीले रिसाउँदै भने तैँले मेरो खुट्टा च्यापिस जेठी जोकिए तैँले मेरो किन छोइस् दुईवटा खुट्टाको रणाको मच्यो एकले अर्काको खुट्टालाई भकोर्नु भकोरे अन्त्यमा बुढा शिथिल भएर अस्पताल जानु पर्यो मैले जेठीको साथ पाएको भए दोस्रो बिहे गर्थिनँ उनी वर्षौंपछि किन फर्किन् मसँग यो प्रश्नको उत्तर थिएन मसँगै बसेर उनले पाल्पामा मेरो बदनाम गर्दै हिँडिन् समाजले पनि मैला गलत ठहरयो सामाजिक परम्परामा पुरूष मात्र दोषी हुँदो रहेछ समाजले मेरो निर्हतलाई कुल्चेर रमिता मात्र हेऱ्यो धर्मका लागि मन्दिर चैत्य र चर्च धाउने मान्छे मानव धर्म पुरा गर्न किन चुक्छ मैले यसको चित्त बुझ्दो जवाफ कहिल्यै पाइन न त न्याय नै पाएँ मैले पाल्पामै सुनौलो भविष्यको कल्पना गरेको थिएँ यहाँ खुबी देखाउने मेरो धोको अधुरो हुँदै थियो मान्छेले जन्मिँदा जति लिएर आएको हुन्छ त्यति मात्रै भोग्न पाउँदो रहेछ त्योभन्दा बढी जति मरिहत्त्य गरे पनि पाइँदो रहेनछ यहाँ मेरो भोग र बास यति रहेछ पाल्पामा मेरो आफन्तहरू टाढिँदै गए मलाई हितैसिर स्कुलका शिक्षकले समेत घृणा गर्न थाले टोल आँगन र चौरभरि म जोकर मात्र बनाइएँ थोपा थोपा गरेर सघालेको मेरो प्रतिष्ठामा आगो सल्क्यो मेरो लागि पाल्पाको बसाई बिस्तारै असहज भन्दै गयो मैले ट्युसनको कमाइले जोडेको घर बेचेँ ट्युसन कक्षाहरू भाडा तिर्ने गरी बन्द गरिदिएर बाँकी इज्जतको अस्तो पोको पारेर छोड्ने निश्चय गरेँ म यति बेला पीडाको कोलाजमा डुबेका सत्यराज आचार्य चाहिँ भएको थिएँ बदनाम भए म तिम्रै कारणले बर्बाद भए म तिम्रै कारणले तिमी मान या नमान धोकेबाज पागल हुँदैछु म तिम्रै कारणले म पागलै त भइनँ तर अरूका नजरमा बदनामी भएको थिएँ मलाई अब पाल्पा बस्नुभन्दा नयाँ ठाउँमा सुन्नेबाट सङ्घर्ष गर्नु बेस लाग्यो मैले चाँडो त्यो थलो छोड्ने योजना बनाएँ आपू मा खेगा सब पीड़ा सहद गए नीतिशास्त्र में भाना सहने मं महान मैं महान होन तर असल होने योजना को खाका कोर्न सकते को थे पीड़ा को थेलथिले -थे थे। कह जाने कोई टुंगो थे ना। नारायण गोपाल को, को यह गीत ने अच पीड़ा थपिदि थो भोली उठिए कह जाने के था हो कि ठाक म पाल्पाबाट उठेर हिँडेँ जेठीले मेरो बदनाम गर्न छोडिनन् मैले मा पछि माझ गाउँको बास काठमाडौँ सारेँ मलाई लखेड्दै उनी काठमाडौँसम्म आइन् मैले पाल्पा छँदै पाल्पाचुके नगरेर गल्ती गरेछु अर्कैको गर्व बोकेर उनी मसँग अंश माग्न काठमाडौँसम्म आएकी रहेछन् सम्पत्तिमा त्यत्रो लोभ हुँदो रहेछ अधिकार खोज्नेले कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन पर समाजले कहिल्यै भनेन मन सोचेँ मलाई त धोका दिइस दिइस् तेरो घरबार फेरि नबिग्रियोस् अन्तत मैले कानुनी प्रक्रिया पुऱ्याएर जेठीसँग पार्पाचुके गरेँ जिन्दगीको चेम्बरमा के हुन्छ कसैले अड्कल काट्न सक्दो रहेनछ आइलागेका परिस्थिति भोग्नु मेरो नियति बन्दै गयो भारत वर्षौंदेखि बहुसंख्यक नेपालीको पसिना बेच्ने बजार थियो पढ्न होस् या मजदुरी गर्न भारत हाम्रो संस्कारसँग जोडिएको छ म उतै जाने निश्चय गरेँ म के थिएँ के भएँ भोलि के हुनेछु कुन गोरेटो समाथि गन्तव्यमा पुगाउनलाई कुनै निर् थिएन मेरो पहिलो र अन्तिम विकल्प नै पढ्नु थियो पाल्पा छोड्नु परेपछि मैले सोचेँ पढ्न त्यतै सोझिँदा के बिग्रन्छ र मेरो अगाडिको बाटो अन्धकार जस्तै थियो म कुइरोभित्रको कागजै रुमालिरहेको थिएँ आमालाई गौरीको जिम्मा छोडेर म हिँडेँ पाल्पा पुगेर ससुरा बुवाएर म होटलमा बस्यौँ के पढ्ने भन्नेमा छलफल भयो त्यो बेला कम्प्युटर डिप्लोमाको स्कोप राम्रै थियो कम्प्युटर डिप्लोमा पढ्न दिल्ली जाने निदो भयो पाल्पाको त्यो अन्तिम रात मेरो मन उदास थियो भावना हावामा बरालिएको थियो म झिसमिसिमै हिँड्छु माछा पुस्लेको थाप्लोमा घाम नखस्दै मैले फेरि लालबहादुरको बोली सम्झेँ केटा हाउ सिए पढ्नुपर्छ है मनमा सीए पढ्ने धमिलो आशाको रेखी पनि गरियो सके सीए पढौँला नसके कम्प्युटर डिप्लोमा मैले मनमा नै योजना बनाए. म रातभरि माछा पुस्ी अन्नपूर्ण र कोठाले दिन समझेर गरिए उज्जवल र म सँगै जान भनेर हिँडेका थियौँ ऊ हुने भएपछि मेरो मन केही हलुका भएको थियो बिहान झिसमेसीमै ऊ आयो मेरो तन मन र कुम्लो कुटुरो सब तयार थियो उसले कपाल कनाउँदै भन्यो कमल म नजाने भए म गएँ भने त स्वास्नी पहिला जान्छु भन्छ यार उसको बोले सुनेर मलाई लाग्लुलुक भए मेरो जाँगर र फुर्ति सेला आयो कस्तो नाजायत सम्झौता लोग्ने स्वास्नीबीच जीवनसाथी हुनुको स्वार्थसँगै नारिनु र यौवनको कोलमा पेलिनु मात्र हो र सम्बन्ध यस्तै हुने भने नारी पुरुष एकर्काका पूरक भन्नुको के थुक उज्जवल केही बोलेन उसले यति मात्र भन्यो सरी कमलमा जान्न म चुप भें बिहे तो मैं भी उसकी थे भर्खरें बिहे बस श्वासनी च्यापे मैं ये मकई जाने अब कोई भैन म एक्लो मन एक्लो शरीर र संकल्प लिड़े घामे अनुहार छोपी सकते थे डांडा को बतासाई उड़े ओहालों कुदि धुआं र धुले डम ढाके बाटो निरुद्देश्य रह को पो को फिर मटौली मेरे मटो कई बेरमें पीमापारी देखिए म दिल्ली जानी रेल खोजना था रेल कस्तो पा मा थे मैं रीढ़ी पड़ा मैची बेलारस ट्क्टर देखे थे चढ़े थे पाल् तमघाज हो गुर्मी जानी मोटर चढ़े थे यह बाहक मैं कुछ सवारी चढ़े थे मेरे दिमाग में हजारों मं चढ़ने लमो रूल आकार को रेल को आकृति को टिकट काटे म प्लेटफार्म में टलिख थे मस्तिष्क में छिमेक बालसाखा को झजल को थी मेरे धारा पंदे थानपति कोट को र गोठा दिन छुट्टिए थे मैले पाल्पामै आधा दशक बिताएको थिएँ मेरा कति सुख दुःख र सङ्घर्ष त्यति अल्झेका थिए यसले पनि मलाई न्याय गरेको थिएन मैले बैगुनलाई गुणको पैँचो तिर्नु थियो मेरो देश्य बाँकटी हानेका मेरा, मेरा पाइला कहाँ पुगेर रोकिन्छन् अन्ड्योलमै थियो ट्वा हर्नफुक्दै छुकुक गर्दै रेल आयो रेल कल्पना गरेँ भन्दा फरक थियो म लामो र लामो सोतो परेको रेलको एउटा डब्बामा छिरेँ एकछिन त म मा मान्छेको कल्याङ आवाज र भिड देखेर आत्तिएँ भिड तर्काउँदै आफ्नो सिट खोजेर बसेँ रेल को झाल में मेरा नया सपना का टुसा पलाई रहे थे मविष्य कल्पी हावा को बेग में कुदि रेल म आपनेटो में पिवर्तन को, मा मा को संवाह बने फर्किन थी कमजोर व्यवस्था फेर्न प्रवास को ओसारने रिकुटी को गति विकल्प बनु रेल वायु बेग में कुदिको रेल को झ्याल दे देख दृश्य मैं भावना में म दिल्ली को गंतव्य ताक रखे थे मैं तैं छिमेकी दाई ढूंडीराम गेवाली को सलाह लीर योजना बनाया थे कहाँ बसेर कसरी पढ्ने यी मेरो लागि जटिल समस्या थिए एउटा ओति नै छानो भाइ मलाई लाख हुन्थ्यो मैले दाईसँग आफ्नो गुनासो राखेँ उहाँले चिनेका धेरैसँग सल्लाह गर्नुभयो क्षमताले भ्याएसम्म मेरा लागि दौडधुप गर्नुभयो सबै कुरा बुझ्दा दिल्लीको बसाई र चढाइ महँगो हुने भयो दाईको आर्थिक अवस्था त्यति सबल पनि थिएन दाईले मलाई चण्डीगढ गएर पढ्न सल्लाह दिनुभयो मैले उतै जाने मनस्थिति बनाएँ म विशाल सहरको एउटा चोटाबाट बेसहारा चाहिँ हिँडिरहेको थिएँ मलाई त्यो सहर साह्रै निष्ठुर लागिरहेको थियो मानवता रित्ति र जर्जर बनेको यहां सोझो मानवता सस्ते में रिलाम करने छस्ती भेटिंदा रहे अबोध जंतुला निचरे बां अभ्यस्त इस मानी इसको साक्षी मए मोक लेत्याई भोक मर्न बस पार्क को एटा चिया दोकन में छिरे काले काले भुंडीवाल दोकाने एक कप चिया एक पैकेट केक को मूल्य दस रुपया भारू बतायो पैकेट भी पांच टुक्रा केक थे दोकानेले एउटै टुक्रा खाए पनि पैसा उति नै लाग्ने बतायो मैले चियासँग पाँच टुक्रा केक बोत्याएँ त्यो दोकाने त माफाको रहेछ उसले मसँग केकको पचास र चियाको दस रुपियाँ भन्दै साठी रुपियाँ भाड माग्यो मलाई रिङ्गट लाग्ला जस्तो भयो बुढीवालले दस रुपियाँको केक भनेर झुकाएर साठी रुपियाँ माग्यो मलाई त्यो त्यसलाई गोर्खे पाइँदै लाग्यो तर वरिपरिका उसैका अनुहारको भिड थियो म हस्किएँ मसँग धेरै पैसा थिएन मैले त्यो किचकबाट उम्किने जुक्ति फिराएँ टुटेफुटेको लाउरे भाषामा मैले भने मेरा दाई पुलिसमा आएँ बतादु तँ तुमी भित्र डालिदिए ममा एक्कासी बढेको फुर्ती देखेर दोकाने हस्कियो स्टाफ हो 30 रुपियाँ दिँदो भन्यो मैले बल्ल तिस रुपियाँतिर छुटकाएर पाएँ मनमनी सोचेँ दुई चार अक्षर पढेकालाई त युपियाहरूले यसरी चुस्न खोज्दा रहेछन् औँठा छाप नेपालीको के हालत होला यी सहरमा ती कति लुटिएका होलान् फाटेको सपना सिलाउन प्रदेश वा लाहौर कति ठगिन्छन् लुटिन्छन् यो पक्ष सहरभित्रै तुइएको होला म चण्डीगढको बस मात्रै होइक भावनाको पिङमा म चिँदै चण्डीगढ सौन्दर्य र आधुनिकताले पूर्ण थियो मलाई यसको सौन्दर्यले एकाएक मोहित बनायो पहिले यहाँको वर्णन नगरिरहन सकिन सहरको भूभनोट आधुनिक शैलीमा बनाइएका घरहरू हावापानी र सभ्यता अनुपम थियो हिमाचल प्रदेशको नजिक रहेकाले माझगाउँ र थोर्गाको जजरको दिन थियो थानपत्तीबाट देखिने माछा पुछ्रे अन्नपूर्ण र धौलागिरी जस्तै यहाँबाट पनि हिमाल देखिँदो रहेछ आकर्षक आर्किडहरू र आधुनिक घरेलु उद्योगहरू थिए शान्तसँग व्यवसाय चलाएको व्यवसाय देखेर ममा लोभ जाग्यो ममा सङ्घर्ष गर्ने नयाँ जोश पनि पलायो लालबहादुरले भने चाहिँ म सिए पढ्न कसेँ कम्प्युटर डिप्लोमा पढ्ने योजना दिमागबाट त्यतिकै आयो त्यहाँको व्यावसायिक वातावरणले समेत सीए पढ्ने मनोबल बढाएको थियो म सीए पढ्ने योजनाका साथ आएको थिइनँ मेरो लागि त यो अप्ठ्यारोको शिक्षा थियो पाल्पाबाट ननिकालेको भए म बैङ्कर पनि बन्थिनँ होला सहरमा मेरो परिचय यति बाक्लो हुन्थेन मैले हरेक सफलतामा पाल्पा सम्झिने गरेर आएको छु मलाई निकाल्ने मान्छेहरू र मेरो जेठी श्रीमती चण्डीगढ प्राकृतिक सुन्दरता परिपूर्ण थियो प्राकृतिक संसर्गले पनि मान्छेको लक्ष्यप्रतिको महत्वाकांक्षालाई तीव्र बनाउँदो रहेछ उभित्रका निराशाका कुण्ठाहरू मेटिँदै जाँदा रहेछन् उसमा नयाँ काम गर्ने उत्साहसमै थपिँदो रहेछ समय सँगसँगै हिँड्न सक्नु पनि मान्छेको बुद्धिमत्तापूर्ण निर्णय हो अन्यथा योजनाका चाङ थुपार्दा थुपार्दा इहलीलाई सकिसकेको पत्ता हुँदैन ऊ जुनली रातमा सुत्थ्यो उसले सूर्यको पारिलो घाम ताप्यो केही गर्ने तयारीमा जीवन बिताएर केही नगरिकन मर्यो हारेर जेम्स अल्बेरी मान्छेले आफ्नो लक्ष्यको बाटो तय गर्न ढिला गर्यो भने उत्तरार्धमा पछुताउनुपर्छ तत्काल गर्ने बलभन्दा ढिलो गर्ने बानीले मान्छेलाई थकित बनाउन सक्छ पूरा गरिएको काममा सन्तोष र हौसला हुन्छ भने अधुरो काममा निराशा मात्रै अधुरो कामले मा मान्छेको शक्ति रीति आउँछ जसरी एउटा सानो पालले भरिएको ट्याङ्की रीति आउँछ ममा पनि सिए पर्ने जोस घनीभूत हुँदै आयो म समय बिहाल्नतिर लागिन दिदी बिनाजुले साँगुर कोठामा गुजारा चलाउनु भएको थियो म लाज पचाएर त्यहीँ घुसेँ त्यो चौघेराभित्रको साँगुर आयतन हावा मुस्किलले ओहोर दोहोर गर्थ्यो कटौरा जत्रो क्षेत्रभित्र दुई भान्जा दिदी बिनाजु र म ओतिन हम्मे हम्मे पर्थ्यो दैनिकी कटेको थिएन कटाइएको थियो घरबाट लगेको चामल तुमल र केही रुपियाँ बाहेक मसँग सिए पढ्ने मनक्कै खर्च थिएन म साँच्चै शरणार्थी भएर दिदीका ढाड मात्र बन्न पुगेको थिएँ साँगुरो चौघेराभित्र न तन्कन मिल्थ्यो न त फर्किन ती दिन उसै गरी बिते जसरी रात पिलाएर बिलिनुहुन्छ पकाउ, खाउ पढ सुत यावतका उपक्रम चार बित्ताभित्र सीमित थिए म दुई हजार सडचालिस सालमा सिए भन्न भएँ दिदीसँग केही रुपियाँ सापट लिएर इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन्डिया सिए पढ्ने मेरो विश्वविद्यालय भयो अरू झैँ ठाटसँग सिए पढ्नु मेरो लागि आकाशको फल थियो मलाई त खुकुलोसँग बसेर पढ्ने ठाउँसम्म थिएन म अधिकांश समय भाडामा बसेको घरको छतमा बसेर पढ्थेँ कहिले हप्तौँसम्म सहपाठीकोमा बसेर पढ्नु पर्थ्यो पड़ केही साथीले मलाई सहयोग गर्थे अधिकांशले हि आउँथे मलाई दिदीलाई कति दुःख दिउँ भन्ने लाग्थ्यो तर अर्को विकल्प थिएन मैले हप्तौँ मिल्ने साथीको कोठामा बसेर पढ्ने धोको पुरा गर्थेँ प्रवासको मुलुक मलाई त्यहाँको भाषा रहन र जीवनशैली अनौठो लाग्थ्यो मेरो लागि यो संस्कार सहज थिएन मलाई राम्रोसँग लाउरी भाषा पनि आउँथेन गाउँ फर्किँदा लाउरीले ओसारेका ठिमा हातेकोहरू चाहिने र साला पहाडमा भन्दा अर्थोक आउँथेन मैले चार कक्षामा पुगेपछि कनी कनी एबिसिडी फुटालेको थिएँ ममा निकै मकै भुटेशरी भटट्ट अङ्ग्रेजी बोल्न र पढ्न सक्ने दक्षता थिएन मलाई सिएको पढाइ फलामको चिउरा चपाउनु सरह हुन थाल्यो यो अज्ञानताको झाडी कसरी छिचोल्नु चाहिँ भइरहेको थियो सपनाको कन्तुर बोकेर सिए पढ्न आएको म साँच्चै अबोध थिएँ सुकिला मुखिलाका अघि त रुजेको बिरालो जस्तै मैले उनीहरूले जस्तै अङ्ग्रेजी पढ्न सक्दिन थिएँ चपाउने र उफ्र्याउनेहरूले मलाई हाँसोको पात्र बनाउँथे म उनीहरूको मुखबाट उछिटेका थुक्का छिटासँगै रल्लिन्थेँ सिए पढ्ने उलमा टाइसोटमा सजेका सुकिला नेपाली अनुहार पनि हुन्थेँ तर ती कसरी मैं ठिट्या आएनन् टिठ्या आएनन्ी हो कमजोर सघन पर्च क इसल सीए पास करो रुटिट्याली आकाश थामने एवे हो इसी मेरे अपमान करते <laughs> <laughs> <laughs> <laughs> <laughs> अपमान करने तैं ने बड़ी उन्थे उ मेरे चित्त फाटने करी अपशब्द बोलते मैं सके मुठो अट्ठ्यारे उपमान सहन थे सहनू सीमागे म लुकिलुकी आंखा छोपे उन्थे मेरो वास्तविकता कसैले बुझ्थेन जहाँ हावा पनि बिरानो चाहिँ लाग्थ्यो त्यहाँ मैले अपनत्वको आशा गर्नु बेकार थियो तैपनि मेरो आत्मबल डगमगाएको थिएन म सबैका अघि सिए पास गरेर देखाउँछु मेरो एउटै अठोट थियो मेरो लागि चण्डीगढ बिस्तारै परिचित हुँदै गयो मैले टुटे फुटेको हिन्दी बोल्न सिकेँ यही मिसोमा सरदार सुनिलजित सिंहसँग मेरो दोस्ती बढ्यो भेट भएको छोटो समयमा नै मेरो आत्मीय साथी भयो उसले मलाई आफ्ना बुबाआमा र बहिनीसँग पनि चिनायो उहाँहरूको व्यवहार उसका बुबा आमा आत्मानिर्मला र बहिनी मिनी सरल र मिजाजील थिए त्यस घरमा आउजाउ बढेपछि मलाई सुनिलको घर आफ्नै जस्तो लाग्न थाल्यो बुबाआमाले आफ्नै सन्तानझै माया गर्नुहुन्थ्यो एक दिन बुबा आमाले मेरो पृष्ठभूमि कोट्याउनु भयो मैले मेरो वास्तविकता जे थियो सबै बताएँ उहाँहरूले मलाई आफ्नै घरमा बसेर पढ्न आग्रह गर्नुभयो मलाई तँ आँट पुर्याउँछु जस्तै भयो संसारमा थोरै मात्र मान्छे यस्ता भेटिँदो रहेछन् जो अरूको पीडा आफ्नै ठान्छन् आफ्नो ठान्न भाषा भूगोल र संस्कारले छेक्तो रहेनछ मेरो लागि त्यो बिरानो भूमिमा भगवान नै प्रकट भएका थिए मैले दिदीसँग सल्लाह गरेँ र घरमा बस्ने निधो गरे एउटै रूपमा फलेका फल पनि अमृत र विषयुक्त हुँदो रहेछन् मान्छे नै कठोर एवं निष्ठुर हुँदो रहेछ यही मान्छेमा यतिविघ्न ममता र सेवाको भावना पनि हुँदो रहेछ म मान्छेका भिन्न रूप देखेर छक्क परे आत्मार र निर्मलाका लागि म नदीले छोडेको बगर झैँ थिएँ मबाट केही आशा गर्नु कल्पना मात्र थियो मैले मा मान्छेमा यतिसम्म निस्वार्थ प्रेम हुन्छ भने त्यति बेला मात्र महसुस मा गरेँ मान्छे पुनर्जन्मको तर्क विक्रतर्क गर्दै मन्दिर गुम्बा चर्च र मस्जिद आउँछन् यसमा केही धार्मिक सत्यता होला नत्र त्यो बिरानो भूमिमा मलाई आमाको होटल र बाबुको लज झैँ बस्न खान कसले दिन्थ्यो मैले यो मौकालाई कहिल्यै बेफाकमा खेर फालिन्न श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कमलप्रसाद गेवालीको पुस्तक कर्मको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्भेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने चा हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई हस्त अर्को साता कर्मको पाँचौं श्रृंखला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लूजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अचुरत घिमिरे पनि बिता चाहन्छौ शुभरात्री